डिट अनुभव दुगो नेजी सम्पर्क चार तिन सात सात दुई सय एक चार तिन सात सात दुई सय एक नमुना कलेज अफ फेसन टेक्नोलोजी बाँसबारी काठमाडौँ होना सर जी कस्कूट से सर जहां पे सिलाय कपड़ा को साथय समर्पित बाघ बजारिंग बाघ बजार शाखा कपन मजी कहा स्वदेशी तथा विदेशी कपड़ा पाने का साथ ही स्कूल तथा कलेज का ड्रेस मूल्य में सिलाइन का साथ ही रेडीमेड बाग बजार मुख्य कार्यालय चार बाईस बयासी पंद्रह कपन छाखा कार्यालय चार इक्यासी बत्तीस तेईसिटी संस्कृति गाउँ घर का आवाज मनकै कुरा सारा नेपा, नेपालीको यो रेडियो उपत्यका सतासी थोप्लो छ मेगा समुदायका लागि चाहिन्छ साहित्य आकाश का उज्ज्वल नक्षत्र तथा उदाई उदयना शनिवार तीन तीस देखी चार बजे सम्मान महार्जन को साथ मै कार्यक्रम साहित्य सदा सुनना सदावहार जब शनिवार को तीन तीस बच्च रेडियो उपत्यका साहित्यार गुन्जिन थाल्छ जब शनिबारको तिन तिस रेडियो उपत्यकामा साहित्य बार गुन्जिन थाल्छ हजुरको सृजना मेरो आवाजमा संसार साहित्य मनमा गुन्जयमान हुन्छ नमस्ते अनि साहित्यिक अभिवादन रेडियो उपत्यका सतासी दशमलव छ तरंगमा हर्षको तरङ्गमा साहित्य सदाबारको पर्खाइमा बस्नुभएका सम्पूर्ण साहित्यिक मन श्रोताहरूमा र यो आवाज हो यहाँहरूकै कार्यक्रम प्रस्तुता श्याम महर्जन जुन आवाजलाई यहाँ समस्या पुऱ्याउन प्राविधिक रूपमा सहयोग गर्दै हुनुहुन्छ प्राविधिक यहाँहरूले रेडियो उपत्यका सतासी दशमलव छेडियो उपत्यका डट कम डट एन पीमा लगइन गरी, गरी पनि सुन्न सक्नुहुनेछ हाम्रो साथमा रहेको छ कलङ्की रहेको काष्ठ कलेज जहाँ विज्ञान तथा व्यवस्थापन संख्यामा प्लस टू र ब्याचलर त्यसै गरी बिबी कक्षाहरू सञ्चालन भइरहेका छन भने बाग मा शाखा रहेको जहाँ उच्च स्तरीय कपडा तथा सिलाइमा सदैव समर्पित पर्फेक्टेल सटिङ तथा सुटिङ रहेको छ आजको बसाइमा यहाँहरूले सृजना गरी विभिन्न माध्यमबाट पठाउनु भएका सृजनाहरूलाई यो आवाजमा वाचन गरी समस्त साहित्य मन श्रोताहरूमा पुर्याउने प्रयत्न गर्नेछौ आउनु आजको यस बसाइकको सुरुबाट गरौं एक मिठो साङ्गीतिको शैली र योको शी रेडियो उपत्यका सतासी दशमलव छ मेगा हर्स सुनेर बस्नुने सम्पूर्ण श्रोताहरूमा समर्पित ना बोला तिम रोपे तो पाप लागे दारा बोला तिमी लाई बात लागे डारा न बोला तिम रोपे को पाप लागे दारा न बोला तिम रोपे पाप लागे आखा भरी तिम रो माया मो तो भरी माया जाता देखू तिमरे तिमरे माया आखा भरी तिम रो माया मो तो भरे माया जाता घर खेत देखू तिम्रतिमरे माया कहा राज ये मया गीत बनाई गाइर हूँ कि तिमरा सब मया बोलो भिमें गाई बाप लाग न बोलाऊ तो तिम्रीत पाप लागे जारा नबो तिम्रो त पाप पेप जारा थोपा झुमको किरण तिमरे धेर माया फुल को रूप दिल को मोती किम्र मात्र माया सिर्फो थोपा झुमक को किरण तिम्रधेर माया फुल रूप दिल को मोती किम्रे मात माया कति चोखो कति मिठो तिम्रै सारा माया, माला सबै माया, माला सबै भने फुलै फूल अनि हाँसो खुसी उमङ्गले मात्र परिपूर्ण हुने भए जिन्दगी निकै नै रङ्गिन हुने थियो होला सधैँ वसन्त मात्र हुने भए चारैतिर हरियाली मिठास वातावरण हुने थियो होला तर विडम्बन नमान्नु पर्छ जीवन सधैँ कहाँ त्यस्तो हुन्छ र जीवनमा कहिले काहीँ काँडा बिचमा पनि पाउन सक्छौ यो साङ्गीतिक शैली प्रसाद पुन स्वागत गर्न चाहन्छु रेडियो उपत्यका सतासी दशमलव छ साहित्य सदावार सुनेर बस्नु हुने सम्पूर्ण साहित्य मन स्रोतहरूमा तपाईँहरूले हामीलाई हाम्रो सामाजिक सञ्जालको फेस लाइक गरी तथा वेबसाइट प्राविधिक पाठोमा साथ दिँदै हुनु वि र हाम्रो साथमा रहेको छ कलङ्की स्थित रहेको काष्ठ मण्डप कलेज तथा बाग बजारमा मुख्य कार्यालय भई कपन छ मा शाखा रहेको जहाँ उच्च स्तरीय कपडा तथा सिलाइमा सदैव फेक्ट फिटेल तथा सुटिङ रहेको छ आजको बसैमा यहाँहरू सृजनाहरूलाई समावेश गरी वाचन गर्ने प्रयत्न गर्नेछु कुनै भूमिका नवाधि नै आजको कार्यक्रम गर्न गइरहेको छु काठमाडौँ सामाकोशी बस्दै आउनु भएकी शिक्षण पेसामा आबद्ध र विगत धेरै समयदेखि नै साहित्य सृजना गरिराख्नु भएकी एक सर्जक सुमित्रा महर्जनका केही सृजनाहरूलाई यहाँहरू समक्ष वाचन गर्न गइरहेको छु सुमित्रा महाजन लेख्नुहुन्छ त्यो मध्य आकाश अझ यसलाई भन्नु पर्दा उहाँले शीर्षक राख्नु भएको छ प्रकाश त्यो तारा त्यो तारा एक किसिमको प्रकाश छाड्दैछ त्यो आकाशको तारा एक किसिमको प्रकाश छाड्दैछ टाढाको त्यो बिन्दुमा के छ नजिकको त्यो सतहमा के छ एउटा प्रकाशमय भई चम्किरहेछ चम्किएर फेरि हराएर जान्छ एउटा आफ्नै सिद्धान्त भइसकेछ चम्किएर फेरि हराएर जान्छ एउटा आफ्नै सिद्धान्त भइसकेछ आफू भाग्न सकिरहेछ आफैमा सल्की सल्की बस्दैछ आफ्नो स्थानमा आफै तटस्थ भए आफ्नो स्थानमा आफै तटस्थ भई करोडौं तारा बीच के अर्थ भए एउटा ताराको प्रकाश भए पनि आफैमा सीमित टाढाबाट हेर्दा तारा हो जस्तो भान टाढाबाट हेर्दा तारा हो जस्तो भान सजिव हो कि या मूल्य तुल्य केही छैन मात्र एउटा प्रकाश कसैलाई केही दिन सकेको छैन कसैलाई केही दिन सकेको छैन तैपनि सक्दो चम्किँदैछ त्यो मध्य आकाशको तारा एक किसिमको प्रकाश छाड्दैछ त्यो मध्य आकाशको तारा एक किसिमको प्रकाश छाड्दैछ प्रकाशको बारेमा आफ्ना केही भावनाहरूलाई भर्खरै मात्र सिर्जना सुमित्र महर्जन द्वारा सृजना गर्नु भएको हो र उहाँकै सृजनामा अर्को एक म कविता वाचन गर्न गइरहेको छु याद उनको यादमा जिन्दगी झन बिग्रन थाले उनको यादमा जिन्दगी झन् खुसी नाच्ने आँखा पनि आसुले भिज्न थाले, <खुशी> थाले उनको यादमा जिन्दगी झन बिग्रन थाले छ खुसी नाच्ने आँखा पनि आँसुले भिज्न थालेछ <खुशरी> कसरी <खुशरी> बिर्सु मिलनका ती दिनहरूलाई कसरी बिर्सु मिलनका ती दिनहरूलाई अतीतका प्रत्येक घटनाले मुटु थिच्न थालेछ लक्ष्य सब अड़ी गए लक्ष अढि गए अदम में आठ जति सिलाई गए उनको सम्झनाले जीवन छन् बर्बाद हुन थाले लक्ष्य सप अढि गए अदम मे आठ जति सेलाइ गए उनको सम्झना जीवन छन् बर्बाद हुन थाले न समात हांगा हाङ्गा नै छ न छ ठाउने छ छुमरीमा परेको डिन्दी खुसीको आनाहरू गएछ खुसीको आइ चाहिँ सब उनी गएछ बाकी यो जिन्दगी बोझ हुन थाले छ बाकी यो जिन्दगी बोझ हुन थाले छ भाव त्यसै गरी पीडा आत्मरोधन का शब्दहरू सृजित अर्थात् पारी सुमित्रा महर्जन जो सामाखुसीमा खुसीमा बस्दै आउनु भएको छ भने शिक्षण पेसामा आबद्ध हुनु सृजनाहरू म वाचन गर्ने क्रममा छु यसै क्रममा उहाँको एक अर्को सृजना यहाँ समक्ष वाचन गर्न गइरहेको छु र शीर्षक छ अन्धकार अन्धकार छ यहाँ जहाँ थुनेको छु अन्धकार छ यहाँ जहाँ थुनेको छु मानिसहरूको भिड छ यहाँ जहाँ एक्लो छु म अनन्त बाटो छ यहाँ जहाँ हिँडिरहेको छु म अनन्त बाटो छ यहाँ जहाँ हिँडिरहेको छु म आसु छर्छ यहाँ जब तिमीलाई सम्झन्छु मन भारी हुन्छ यहाँ तिम्रोग सम्झन्छु मिम्रो म कलम यहाँ आफ्नो आफ्नो जिन्दगीको बारेमा कलम चलाउनु भएको छ हाम्रा सर्जक सुमित्रा महर्जनज्यूले र उहाँकै एक अर्को सृजना म यहाँहरू समे भाषण गर्ने गरेको छु र उहाँले आफ्नो कवितालाई शीर्षक राख्नु भएको छ खोज्दा फुल भनी टिप्न खोज्दा काँडा बन्यो फुल भने टिप्न खोज्दा काँडा पो बन्यो पाउन खोज्दा घृणा पायो फुल भनी टिप्न खोज्दा काँडा बन्यो कसैको माया पाउन खोज्दा घृणा पायो आफन्त भनी सम्झन खोज्दा पराइपो भयो आफन्त भने सम्झन खोज्दा पराइ भयो सहाराको आशा गर्दा बेसहारा हुन पुग्यो हृदयका सबै बेथाोख्न खोज्दा आँसु आइ बगाइदियो हृदयका सबै व्यथा पोख्न खोज्दा आँसु आए बगाइदियो हाँसोलाई रोज्न खोज्दा मनको पीडाले छोप्यो खुसीहरू सङ्घाल्न खोज्दा खुसीहरू सङ्घाल्न खोज्दा बेथाको भुमरीमा फस्यो जीवनमा रम्न खोज्दा अतितले <गीत> चस्कायो उज्यालोलाई रोज्दाखेरि अध्ययारोले थाक्यो उज्यालोलाई खोज्दाखेरि अध्ययारोले थाक्यो जिन्दगीको यात्रा गर्दा गर्दै लक्ष्यहीन हुन पुग्यो जिन्दगीको यात्रा गर्दा गर्दै लक्ष्यहीन हुन पुग्यो अहिले भर्खरै मात्रै मैले सुमित्रा महर्जन दवारा सृजना गर्नुभएका केही सृजनाहरू आफ्ना जिन्दगीमा घटेका जति पनि घटनाहरू छन् ती घटनाहरूलाई सम्झना गर्दै कोर्नु भएका सृजनाहरूलाई कस्तो लाग्यो पक्कै पनि प्रतिक्रिया पठाउनुहुन्छ भन्ने मैले आशा लिएको छु आजको यस विषयमा फेरि म पुन अर्को एक सर्जकका सृजनाहरूलाई यहाँहरू समक्ष वाचन गर्न झमर्को गर्दैछु र वाचन गर्ने क्रममा धादिङ स्थायी घर भाइ हाल नागरजन नगरपालिका दुई राधाकृष्णि भएका र रा पेसाले शिक्षण पेसामा आबद्ध हुनु केही गजल त्यसै गरी केही कविता त्यसै गरी उहाँका के सृजनाहरू यहाँ समे वाचन गर्ने जमर्को गरिरहेको छु पम्फा भटराई लेख्नुहुन्छ एक गजल तिमीसँग प्रेत लगाई रमाउने रहर भयो वातावरण मिलाइदिने यही भव्य सहर भयो तिमी सँग प्रित लगाई रमाउने रहर भयो वातावरण मृगहरूले मैले माया सागहरू उफ्री हेर्थे तिमीले मैले माया सार्दा सम्बन्धको चर्चा गर्ने छिमेकीको घर गर घर भयो भोक तिर्खा बिर्सिएर तिम्रो साथमा खुसी हुन्थे भोक तिर्खा बिर्सिएर तिम्रो साथमा हुन्थे सँगै विद्या महिनो पनि हाम्रो लागि प्रहर भयो सन्तानलाई चाहिँ ख्याल गर्थे मलाई तिम्रा आफन्तले आफन्तले मुन्टु बनेमर बने कुनै बेदाले भरिएको यस हामी बेगले किसिमको दर्दनाक भावहरू पाउने गर्दछौ पम्पा भट्टराई जो शिक्षण पेसामा आबद्ध रहि आउनुभएका छ विगत धेरै समयदेखि उहाँ साहित्य सृजनामा लागिरहनु भएको छ भने उहाँका केही साहित्य मध्ये केही सृजनाहरू गीतमा पनि परिणत भइसकेका छन् यसै क्रममा म अर्को एक उहाँकै सृजना यहाँसम्म भाषण गर्ने गरेको छु र उहाँले आफ्नो सृजनालाई शीर्षक राख्नु भएको छ उनी उनी मुगलान पसेका मलाई फर्या ल्याउने हो रे उनी मुगलान पसेका मलाई फरिया ल्याउने हो रे वर्षदेखि लागेको साउको ऋण बुझाउनु हो उनी मुगलान पसेका मलाई फरिया ल्याउन हो रे वर्षदेखि लागेको साउको ऋण बुझाउने हो आफ्ना जति दुख मात्र आफ्ना जति दुख मात्र देखाउँछन् घरि ख नै पर्ने सबको चाहना पुर्याउने हो रे कच कच कचकच गरिरहने शत्रु का कुरा सुनेर असत्य नै सत्य नै हो भन्नु घर मिलाउनु हो रे कचकच गरिरहने शत्रु का कुरा सुनेर असत्य नै सत्य नै हो भन्नु घर मिलाउनु हो बन्द बकाशमा प्राण शरीर बन्द बकाशमा प्राण विहीन शरीर आइपुग्यो उनी विदेश बसेका यही फर्की आउनु हो रे बन्द बकाशमा प्राण शरीर आइपुग्यो उनी विदेश यही फर्की आउनु होरे को आफ्नो को पराई दुखमा मात्र चिनिन्दो रहेछ को आफ्नो को पढ़ाई दुखमा मात्र चिनिन्दो रहेछ रोय जस्तो गर्ने पनि कतै संस्कार चलाउनु होरे। रे जस्तो गर्ने पनि कतै संस्कार चलाउनु हो आफ्नै जिन्दगीका केही मिथा भावनाहरूलाई एकछि पारे उहाँले रच्नु भएको जुन कविता रहेको छ जहाँसम्म लाग्छ ती कविताहरूमा उहाँको आफ्नै कथा त्यसै गरी व्यथा पर्छ यसै क्रममा अर्थात् सृजनाहरू वाचन गर्ने क्रममा म उहाँले नै सृजना गर्नुभएको अर्को एक उत्कृष्ट रचनालाई यहाँहरूसम्म चाहिँ वाचन गर्ने मैले जमर्ग गरे र उहाँ लेख्नु भएको छ गजल र गजल यसो जान्छ कहिले दैवले लुटेर हारे कैले आफ्नो भाग्य फुटेर हारे कहिले दैवले लुटेर हारे कहिले आफ्नो भाग्य फुटेर हारे दिने नासो के नै थियो र मसँग दिने नासो के नै थियो र मसँग मायाको विश्वास हारे चौतारी ता बाटोमा भेटेकै थिए चौतारी त ता बाटोमा भेटेकै थिसाउने मौका नजुटेर हारे खै कहाँ पछारीन बाई कहाँ पछाडि बाँकी छ अझै अहिले तिम्रो मिलन छुटेर हारे सूर्य र चन्द्रको मेल सम्भव नै छ फेरि तिम्रो याद नछुटेर हारे राधेङ स्थायी घर भई हाल नागर्जुन नगरपालिका उडान नम्बर दुई राधाकृष्ण मन्दिर बस्दै आउनुभएका शिक्षण पेसामा आबद्ध हुँदै आउनुभएकी पम्पा भट्टराईद्वारा पठाउनु भएका केही सृजनाहरू यहाँहरू समक्ष मैले भाषण गरिरहेको छु यो वाचन गर्ने क्रमलाई केही क्षण बिट मार्दै हामी एक व्यापारिक विश्रामतिर लाग्दैछौ होइन सर पनि जहाँ पाए त्यही सिलाएपछि त्यस्तो हुन्न त उच्च स्तरीय कपडाको साथमा गुणस्तरीय सिलाइ र सेवामा सदैव समर्पित बाघ बजार तथा कपन स्थित पर्फेक्ट फिट टेलरिङमा शाखा कपनमा पनि छ हजर हमी कहाी तथा विदेशी कपड़ा पाने का अटर बमोजिम सुट पैंट ऑफिस यूनिफॉर्म स्कूल तथा कलेज का ड्रेस मूल्य में सिलाईन का साथीमेड संपर्क बाग बजार मुख्य कार्यालय चार बाईस बयासी पन्द्र कपन छाखा कार्यालय चार इक्यासी बत्तीस तेईसिटी फैशन डिजाइन कोर्स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 छोटो व्यापारिक विश्राम पछि पुन स्वागत गर्न चाहन्छु सम्पूर्ण साहित्य मन श्रोताहरूमा यदि यहाँहरूले भर्खरै मात्र आफ्नो रेडियो अन गर्नु भएको छ भने यो हो साहित्य सदावहार जुन आउने गर्छ रेडियो उपत्यका 87.6 दशमलव छ मेगा हामीलाई यहाँहरूले सामाजिक सञ्जाल फेसबुक पेज लाइक गरी तथा वेबसाइट डब्लु डब्लु लगइन गरी प्रत्यक्ष रूपमा सुन्न र सुनाउन सक्नुहुनेछ आजको यस बसाईमा यो आवाजलाई यहाँ पुर्याउन मलाई प्राविधिक रूपमा सहयोग गर्दै हुनुहुन्छ विश्राम अघिसम्म हामीले केही साहित्यिक सर्जकहरूको सृजनाहरू जसमा पम्फा भट्टराई त्यसै गरी सुमित्रा महर्जनका केही उत्कृष्ट सृजनाहरूलाई वाचन गरिरहेको थिए र सृजनाहरू वाचन गर्ने क्रममा अर्को एक सर्जकको सृजनाहरूलाई यहाँ भाषण गर्न गरेको छु काठमाडौँ गर का महर्जन जो आबद्ध सृजनाहरू आफ्नो कविताको शीर्ष किपाले गर्छु आफ्नो अस्तित्व देखेर तिमीलाई भुलले गर्छु आफ्नो अस्तित्व देखेर तिमीलाई कस्तो प्रभाव पर्यो आखिर तिम्रो मलाई गर्छु आफ्नो अस्तित्व देखेर तिमीलाई यो कस्तो प्रभाव पर्यो तिम्रो राज गरेर त्यसै खुसी हुन्छन् जब देख्छन् तिमीलाई आँखाहरू त्यसै खुसी हुन्छन् जब देख्छन् तिमीलाई हृदय पनि बेजोड धड्किदिन्छ जब देख्छ तिमीलाई सजाएर राखेको छु मेरो मन मस्तिष्कमा सजाएर राखेको छु मेरो मन मस्तिष्कमा कस्तो प्रभाव पार्यो तिमीले मेरो यो जिन्दगीमा समय बितेको नि चाल पाउँदिन किन हो आखिर समय बितेको नि चाल पाउँदिन किन हो आखिर बिर्सिरहन्छु म त यो हो मात्र एक तस्विर बिर्सिरहन्छु म त यो हो एक मात्र तस्विर ढिकै नै रमाइलो त्यसै गरी आफ्नो प्रेमिकालाई प्रेमीले फकाउनुको निम्ति अर्थात्को निम्ति लेखिएको एक भाव जुन भावलाई सृजना गर्नु भएको छ काठमाडौँ निवासी राहुल महर्जन र वाचन गर्ने प्रयत्न गर्दैछु र राहुल महर्जन लेख्नुहुन्छ संगीत हराउँछु म आफैमा जब हुन्छ तिम्रो साथ हराउँछु म आफैमा जब हुन्छ तिम्रो साथ मलाउन आफै तिम्रो यादमा इहार हराउँछु म आफैमा जब हुन्छ साथ तिम्रो, तिम्रो साथ चल्मलाउँछ आफ्नै तिम्रो यादमा कुनै धर्म तिम्रो कुनै धर्म तिम्रो साथ बित गयो अनगिन रात सुखी दुखी धनी होस् या गरिब सुखी दुखी धनी होस् या गरिब सबैलाई तिमी नै लाग्छ खास तिम्रो कमी हुन्छ धरतीमा जब तिम्रो कमी हुन्छ धरतीमा जब फेर्न बिर्सन्छु होला आफ्नै सास फेर्न बिर्सन्छु होला आफ्नै सास संगीत भनेको यस्तै हो यसमा न कुनै जात हुन्छ न कुनै धर्म हुन्छ सङ्गीत जब बच्न थाल्छ मान्छेहरूको मन त्यसै प्रफुल्लित हुन्छ जब कुनै मानव कुनै दुखमा परेको हुन्छ कुनै पीडामा पढेको हुन्छ तब सङ्गीतले नै उसलाई त्यो पीडा त्यो दुखबाट टाढा राख्न मदत गरेको हुन्छ सङ्गीतको कुनै न भाषा हुन्छ सङ्गीतको न कुनै जात हुन्छ यस्तै यस्तै भावनाले ओतप्रत भएको एक सृजना जुन सृजना लेख्नु भएको छ राहुल महर्जन आफ्नो शीर्षक संगीत राखेर रा, भर्खरै मात्र यहाँ मैले वाचन गरे र सृजनाहरू वाचन गर्ने क्रममा राहुल महर्जन दवारा नै लेख्नु भएको अर्को एक सृजना यहाँहरू समय गर्दैछु गर राहुल महर्जन आफ्नो सृजनाको शीर्षक राख्नुहुन्छ अन्तिम आस धपक्क कालो बादलले ढाकेको आकाश धपक्क कालो बादलले ढाकेको आकाश तिमीलाई आफ्नो बनाउने छ ठुलो आश धपक्क का कालो बादलले आफ्नो अन्तिम सास कुरी म तिमीलाई रहेसम्म अन्तिम सास छाडे जान्छ मनमा त्रास जो गर्दैछु पाउनका लागि गास बास र कपास जो हो गर्दैछु पाउनका लागि गाँस बाँस र कपास यो हृदयमा छ तिमै मात्र बास तिमै मात्र बास हो जब कोही मान्छे खास लाग्न थाल्छ तब भोक निन्द्रा प्यास सबै हराएर जान्छ सदा सदैव उसुको लागि मात्र सोच्न पुग्छ यो मन मस्तिष्कले यस्तै भावनाहरूले आफ्ना कलम चलाउँदै आफ्ना सिर्जनाहरू यस कार्यक्रम मार्फत सम्पूर्ण श्रोताहरू त्यसै गरी श्रोता मनहरू समक्ष पुराइदिन अनुरोध गर्दै पठाउनु भएको सृजनाहरू जुन सृजनाहरू काठमाडौँ निवासी राहुल मर्जनले पठाउनु भएका थियो त्यही सृजनाहरूलाई म भाषण गर्दै थिएँ अबको वाचन गर्ने क्रममा अर्को एक सर्जकको कविताहरू त्यसै गरी सृजनाहरूलाई यहाँहरू समक्ष वाचन गर्ने प्रयत्न गर्दैछु लमजुङ राई नाच नम्बर पाँच दिन पिपले बस्दै हाल काठमाडौँको तारकरेश्वर पाँचमा बस्दै आउनुभएका दीपक नेपालीका केही सृजनाहरू यहाँ समक्ष वाचन गर्ने जमर्को गरिरहेको छु दीपक नेपाली जो आफैमा एक भिन्न क्षमताका हुनुहुन्छ तर उहाँको बौद्धिकताको कुरा गर्नु हो भने उहाँ निकै नै सर्वश्रेष्ठ त्यसै गरी निखारता हुन्छ उहाँका सृजनाहरू निकै नै सान्दर्भिक कहकिला त्यसै गरी मनसुने खालका रहेका छन् विगतका हप्ताहरूमा पनि म उहाँका गजललाई नछुटाइकन वाचन गरिरहेको थिएँ र आज पनि उहाँका केही उत्कृष्ट गजलहरूलाई मैले स्थान दि वाचन गर्न गइरहेको छु र उहाँले पठाउनु भएका केही गजलहरू त्यसै गरी केही सृजनाहरू मध्ये छनौट गरी म यहाँ वाचन गर्न गइरहेको छु र उहाँ लेख्नुहुन्छ एक कविता म भन्दा माथि म भन्दा माथि कोही छैन म भन्दा माथि कोही छैन किनकि म म हो म भन्दा माथि कोही छैन किनकि म म हो र मेरै हो म भन्दा र मेरो भन्दा सर्वश्रेष्ठ कोही छैन म भन्दा र मेरो भन्दा सर्वश्रेष्ठ कोही छैन भन्ने ढोंगी हो म भन्दा र मेरो छैन धर्मले जितेको इतिहास छैन बुझिराख तिम्रा बाइबल सँगै बुद्ध दर्शनलाई पनि अंगालन जसले सक्छ र मोहम्मद का नियमहरू जसले पालना गर्छ मोहम्मद का नियमहरू जसले पालना गर्छ मानव त्यही हो र सच्चा ईश्वर भक्त उही हो धर्मको विश्यालयलाई चर्च को न प्रचार नगर धर्मको विश्वालयलाई चर्चको नावमा प्रचार नगर सक्सौ भने आऊ मुकाबिला गरौ मानवता र सतमार्गको बाटोमा धर्मको विश्वालयलाई चर्चको नावमा प्रचार नगर सक्सौ भने आऊ मुकिबेला गरौ मानवता र सतमार्गको बाटोमा खुल्ला मैदानमा म चुनौती दिन्छु तिमीलाई खुल्ला मैदानमा म चुनौती दिन्छु तिमीलाई तिमी मनमा पाप बोकेर चर्च मस्जिद छिर्छौ म लिएर मन्दिर बाहिर उभिन्छु र सोचु मन्मा। पाप मन्मा मसीहा। उसले पुकार गर्ने अुद्धले शान्तिको सन्देश सिकाए जीजसले क्षमाको मार्ग देखाए तर आज यही भिडमा केही मानव हुलहरू तेरो र मेरो गर्दै चिच्चाइरहेछन् चिच्याइरहेछन् धर्मको नाउँ दिएर बाछु जेल ढिँडो र गुन्द्रुक नपाएर मर्नेहरूलाई मरेपछि स्वर्गमा दुध र भातको भ्रम छरिरहेछन् छरिरहेछन् छरिरहेछन् आज भोलि हाम्रो नेपाली समाजमा देखिएको जुन किसिमको धर्मको कुरा छ त्यो धर्मको बारेमा उहाँले आफ्नो सृजना त्यसै कलम चलाउनु भएको छ मलाई जहाँसम्म लाग्छ हुन् तर ईश्वरलाई यस समाजमा बस्ने मानव हामीले नै बाँडेका हौ तसर्थ ईश्वरलाई बाँडे अनुरूप नै हामीले विभिन्न धर्म त्यसै विभिन्न जात भनेर पनि टोकेका छौँ यसै सन्दर्भलाई र उहाँका अरू उत्कृष्ट सृजनाहरूलाई वाचन गर्ने चाह हुँदा हुँदै पनि प्राविधिक मित्रले समय सकिसकेको कारणले गर्दाखेरि आजको यो बसाइमा यहाँहरूको सृजनालाई भाषण गर्न असमर्थ रहेको छु तसर्थ आजको बसाइमा यो आवाजबाट केही सर्जकहरूको सृजनालाई सुनेर साथ दिनु भएकोमा समस्त साहित्यिक मन श्रोताहरूमा श्याम महर्जन विदा हुन चाहन्छु रेडियो उपत्यका सतासी दशमलव सुन्दै गर्नुहोला जय साहित्य जय साहित्य सदावार जय साहित्य चार वर्ष याग्री तपाईँ नापाना कलेज अफ फेसन टेक्नोलोजी सम्पर्क चार तिन नापांगु सात दुई सय एक चार तिन सात सात दुई सय एक नमुना कलेज अफ फेसन टेक्नोलोजी बाँसबारी काठमाडौँ होइन सर जी किन टोलाएर बस्नु भएको नि के हुनु एउटा सेमिनारको लागि कोट सिलाउनु दिएको सबै बिगारिदिएस ल सर पनि जहाँ पाए त्यही सिलाएपछि त्यस्तो हुन त उच्च स्तरीय कपडाको साथमा गुणस्तरीय सिलाइ र सेवामा सधैव समर्पित बाघ बजार तथा कपन स्थित पर्फेक्ट फिट टेलरिङ माछ तेल बाघ बजार शाखा कपनमा पनि छ हजुर हामी कहाँ विभिन्न किसिमका स्वदेशी तथा विदेशी कपडा पाउनुका साथै अटल बमोजिम सुट प्यान्ट अफिस युनिफर्म स्कुल तथा कलेज का ड्रेसहरू सुपथ मूल्यमा सिलाइनुका साथै रेडिमेड पनि पाइन्छ सम्पर्क बाग बजार मुख्य कार्यालय चार बाइस बयासी पन्ध्र कपन छ शाखा कार्यालय चार एकासी बत्तिस तेइस फर पर्फेक्ट पर पर्सनलिटी